पनि कतै दुख्छ यो समय आफैभित्र पनि कतै दुख्छ यो समय हिँड्दा हिँड्दै अचानकै चुक्छ यो समय नपाउँदा छुन कतै सौहार्दको छेउ नपाउँदा छुन कतै सौहार्दको छेउ तिमी अनि मभित्र नि सुख्छ यो समय हिँड्दा हिँड्दै अचानकै चुक्छ यो समय पाटा पल्ला दोबारेर कुच्याउँदा पनि पाटा पल्ला बारेर कुच्याउँदा पनि गति अझै बढ्छ कहाँ रुख्छ यो समय हिँड्दा हिँड्दै अचानकै चुक्छ यो समय अँधेरीलाई थाती राखी भुल्दा उजेलिमा अँधेरीलाई थाति राखी भुल्दा उजेलीमा त्यही निस्पट अँधेरीमा लुक्छ यो समय तिमी अनि मभित्र नी यो समय जुन झर्ला घाम झर्ला बरु आँगनीमा जुन झर्ला गामा झर्ला बरु आँगिनीमा कसैसँग कहीँ कतै झुक्छ यो समय आफैभित्र पनि कतै दुब्छ यो समय हिँड्दा हिँड्दै अचानकै चुक्छ यो समय गजलकार विद्या भण्डारी चिरागज्यूको निपथ्यका कुरा नामक गजल सङ्ग्रहमा सङ्ग्रहित यो अत्यन्तै सुन्दर गजलद्वारा काफियाको यो रात्रिकालीन बसाइको सुरुवात गरिसकेको छु यो रात्रिकालीन बसाइमा माधुर्य भर्न मिठा मिठा गजलको साथमा आज पनि उपस्थित भइसकेको छु तपाईँकै गजल साथीमा विकास र प्रविधिमा साथीले हुनुहुन्छ प्राविधिक मित्र आशाजीले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 काफियालाई अनलाइनमा पनि सुन्न सक्नुहुन्छ डब्लु मा डब्लु डट रेडियो यसै क्रममा यो बसाइलाई अझ मिठो पार्न यो सुन्दर साङ्गीतिक गजल स्वीकार्नुहोला mm -hmm. mm -hmm. mm -hmm. को हमने समझाया आज दिल दिल को हमने समझाया जिन्दगी धूप तुम घना साया। तुमको देखा तो त य your name गीत क्युगा बुद्ध कि त हिटलर भएर जिउनु पर्नेछ कि त मैले बुद्ध कि त हिटलर भएर जिउनु पर्नेछ कि त कहिल्यै नचर्किने पत्थर भएर जिउनु पर्नेछ हजुर किन एउटा जीवन हार मानेर कटाउनुहुन्छ हजुर किन एउटा जीवन हार मानेर कटाउनुहुन्छ चन्द्र सूर्य जस्तै अझर अमर भएर जिउनु पर्नेछ कि त कहिल्यै नचर्किने पत्थर भएर जिउनु पर्नेछ जवानीमा अधिक उम्लेर थोरै मात्र पोखिए पनि जवानीमा अधिक उम्लेर थोरै मात्र पोखिए पनि जिन्दगीभर धोका बोक्ने सहर भएर जिउनु पर्नेछ कि त कहिले नचर्किने पत्थर भएर जिउनु पर्नेछ साँच्चै अर्को जन्म लिएँ यो देश मास्ने पशुहरूले साँच्चै अर्को जन्म लिए यो देश मास्ने पशुहरूले धरोधर्म फरक पर्दैन बाँदर भएर जिउनु पर्नेछ कि त मैले बुद्ध कि त हिटलर भएर जिउनु पर्नेछ किन पर्थ्यो रुँदै खाडी पस्न हामीले पिर बोकेर किन पर्थ्यो रुँदै खाडी पस्न हामीले पिर बोकेर भावीले नै नलेखिया भए नोकर भएर जिउनु पर्नेछ कि त मैले बुद्ध कि त हिटलर भएर जिउनु पर्नेछ कि त कहिल्यै नचर्किने पत्थर भएर जिउनु पर्नेछ आलुबाडी आठ झापाका गजलकार सौगात गजमेर मात्र जिउको मिठो गजलद्वारा मैले काफियाको यो रात्रि रात्रिकालीन बसाइको सुरुवात गरिसकेको छु अब फेरि म अर्को गजलतर्फै जान चाहे शिव सतासी छ झापा कि आस्था निरौलाजीको यो गजल यसरी सुरु हुन्छ तिमी बिना जीवन जिउन मलाई साह्रै गाह्रो भयो मेरो यो जिन्दगी ढुङ्गा भन्दा साह्रो भयो तिमी बिना यो जीवनको के नै पो अर्थ छ र तिमी बिना यो जीवनको के नै पो अर्थ छ र आँखा को त कुरै नगर आँसु को त धारो भयो मेरो यो जिन्दगी ढुङ्गा भन्दा साह्रो भयो तिम्रै लागि भने मैले घर परिवार सबै त्यागेँ तर पनि मेरो माया तिमीलाई आँखाको तारो भयो तिमी बिना जीवन जिउन मलाई साह्रै गाह्रो भयो चोखो माया मैले तिमीलाई गरेको थिएँ जस्तो लाग्छ चोखो माया मैले तिमीलाई गरेको थिएँ जस्तो लाग्छ मेरो चोखो माया तिमीलाई तात्तो न छो भयो तिमी बिना जीवन जिउन मलाई साह्रै गाह्रो भयो मेरो यो जिन्दगी ढुङ्गाभन्दा साह्रो भयो आस्थाजीको यो सुन्दर गजलपछि म फेरि अर्को गजलतर्फै फेर लाग्न चाहे तोपगाछी चार झापाका गजलकार निराश भाइरज दाहाल उहाँ हाल, हाल कतारमा रहँदै आउनुभएको छ उहाँको यो गजल यसरी बग्छ यहाँ धनी अनि गरिबलाई अधिकार फरक हुन्छ यहाँ धनी अनि गरिबलाई अधिकार फरक हुन्छ किन श्रीमान गरिबलाई गर्ने प्यार फरक हुन्छ कि एकै अधिकार दिनुपर्छ होइन भने न्याय दिनु कि एकै अधिकार दिनुपर्छ होइन भने न्याय दिनु धनीले हार्दा पनि किन उसको हार फरक हुन्छ किन श्रीमान गरिबलाई गर्ने प्यार फरक हुन्छ मैले बुझ्न नसकेको संविधान बुझाइदिनुपर्छ मैले बुझ्न नसकेको संविधान बुझाइदिनुपर्छ कि त भन्नु पैसामा किन्ने न्यायदार फरक हुन्छ किन श्रीमान गरिबलाई गर्ने प्यार फरक हुन्छ गरिब कुन न्यायालयमा जाँदा न्याय पाउँछ श्रीमान गरिब कुन न्यायालयमा जाँदा न्याय पाउँछ श्रीमान भन्नुहोस् जान्छु साथ समुद्र पार फरक हुन्छ यहाँ धनी अनि गरिबलाई अधिकार फरक हुन्छ किन श्रीमान गरिबलाई गर्ने प्यार फरक हुन्छ निराश भाइ युवराज दाहालज्यूको यो सुन्दर गजल पश्चात कार्यक्रम काफियामा एउटा छोटो व्यापारिक विश्रामको बेला भएको छ रेडियो झापा एक सय दशमलव सात मेगाको तरङ्गमा रहनुहोला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 सिना पनि झरी पनि त्यसैले गुड बनाउँदैछ यो त मन हो मनको के भरोसा त मन हो मनको के भरोसा स्थिर हुँदैन सधैँ पोखरी पनि त म तिम्रो खुसी देख्न पनि त म बाँच्नै पर्ने हुन्छ जसरी पनि पनी पनी। हामी कोसँग सुरक्षा हामी कोसँग सुरक्षा मागिरहेछौँ सुरक्षित छैनन् यहाँ प्रहरी पनि त्यही पनि आफ्नै देश प्यारो लाग्छ त्यही पनि आफ्नै देश प्यारो लाग्छ छ त छ अनिकाल पनि भुकमरी पनि बर्सिने छ असिना पनि झरी पनि त्यसैले गुड चरी बनाउँदैछ अछामका गजलकार राम अविरल विष्टज्यूको यो सुन्दर गजल पश्चात काफ्याको यो बसाइमा पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात मेगा तरङ्गमा तपाईँकै कथा व्यथा र हृदयका आवाजलाई गजलद्वारा चोरभरिएको कार्यक्रम काफियाको साथमा हुनुहुन्छ राम अ विरल विष्टिउको यो गजल पश्चात म फेरि कार्यक्रम काफियामा अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल धरमपुर पाँच मङ्गलबारेका गजलकार सौगात भण्डारीज्यूको हो उहाँको गजलका शेर यसरी भएको कुनै दिन अप्ठ्यारोमा परेपछि सम्झने कुनै दिन अप्ठ्यारोमा परेपछि सम्झने छौ उचाइमा छौ त्यहाँबाट झरेपछि सम्झने छौ त्रेता युग कि सीतासँग दाँच्दै हिँड्छौ आफैलाई त्रेता युग सीतासँग दाँच्दै हिँड्छौ आफैलाई रावण आई घरैबाट हरेपछि सम्झने छौ कुनै दिन अप्ठ्यारोमा परेपछि सम्झने छौ मलाई यहाँ एक्लै छोडी किन तिमी पारी पुग्यौ मलाई यहाँ एक्लै छोडी किन तिमी पारी पुग्यौ थकित भई फेरिवारी तरेपछि सम्झने छौ उचाइमा छौ त्यहाँबाट झरेपछि सम्झने छौ सधैँभरि साथ ऋन्छु भन्दा आज मानेनौ सधैँभरि साथ दिन्छु भन्दा आज मानेन उनी तिमीबाट सौगात अन्तै सरे पछि सम्झने छौ कुनै दिन अप्ठ्यारोमा परे पछि सम्झने छु उचाइमा छौ त्यहाँबाट झरेपछि सम्झने छ सौगातजीको <स्वाँ> यो सुन्दर गजल मैले वाचन गरेर सुनाइसकेँ अब फेरि म अर्को गजलतर्फ जान चाहेँ यो गजल मानन्द रभागीजीको उहाँको गजल यसरी सुरु हुन्छ जिउँदैछु र पनि मरियो भने रुन्छ भने जिउँदैछु र पनि मरियो भने रुन्छ भने जिउँदै जलाओस् ऊ खुसी हुन्छ भने मैले मर्नु नै रहेछ त के गर्नु ए हजुर मैले मर्नु नै रहेछ त के गर्नु ए हजुर मेरो केही लाग्दैन अनेक जाल बुन्छ भने जिउँदै जलाओस् ऊ खुसी हुन्छ भने शुभकामना छ मेरो नयाँ दिन सुरुवात शुभकामना छ मेरो नयाँ दिन सुरुवात मेरो मृत्यु पश्चात अरुलाई चुन्छ भने जिउँदै जलाओस् ऊ खुसी हुन्छ भने जसरी खेल खेलियो उसको निपालो आउला जसरी खेल खेलियो उसको निपालो आउला मैले चाहिँ भोग्नुपर्छ ईश्वरले सुन्छ भने जिउँदैछु र पनि मरियो भनी रुन्छ भने जिउँदै जलाओस् ऊ खुसी हुन्छ भने चन गरेर सुनाइसके अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ शिव सतासी एक झापाको श्रष्टा विजन गुरा गाई जिउको उहाँको गजल यसरी सुरु हुन्छ समयले आफू अनुकूल जवानी बनाउँछ समयले आफू अनुकूल जवानी बनाउँछ अनि रङ्गमञ्च सुहाउने कहानी बनाउँछ चराले पनि गुण लगाउन कहाँ सिक्या होला चराले पनि गुण लगाउन कहाँ सिक्या हो र उसले त केवल त्यो जानी नजानी बनाउँछ अनि रङ्गमन सुहाउने कहानी बनाउँछ देखिन्छ भुइँ कुहिरो आकाश छुन कुदेको झैँ देखिन्छ भुइँकुहिरो आकाश छुन कुदेको झैँ कहिले कडा चट्टान कहिले पानी बनाउँछ समयले आफू अनुकूल जवानी बनाउँछ यो देशको दुर्दशा देखेर वाक्क भएरै पनि हो यो देशको दुर्दशा देखेर वाक्क भएरै पनि हो छोरो मुगलान भाषिन अब रहादानी बनाउँछ अनि रङ्गमन सुहाउने कहानी बनाउँछ बा आमाको पसिना बेचेर डिग्री पढेको पनि हो बा आमाको पसिना बेचेर डिग्री पढेको पनि हो विडम्बना यस्तो छ प्रमाणपत्रको सिरानी बनाउँछ समयले आफू अनुकूल जवानी बनाउँछ अनि रङ्गमन सुहाउने कहानी बनाउँछ यो अत्यन्तै सुन्दर गजल वाचन गरेर सुनाइसके औने कार्यक्रम काफ्यमा एउटा सुन्दर साङ्गीतिक गजलको बेला भएको छ यो गजल स्विकार्नुहोला कि कभी हिजर दि गई रात कभी क कभी कभी दे गई राहत कभी सीबत कभी कवि गुजरी है यु भे मुसीबत कभी कवि ब जो शायत कभी कभी गरेर लब जो कल जे लब जो शायत कभी कभी बदला है यूं। राहत कभी कभी तकलीजर दे गई राहत कभी कभी कभी कभी बदला है यू भी रंग मुहाबत कभी कभी बदला है यू भी रंग मुहाबत कभी कभी अखली से जी रात कभी कभी थे कभी, कभी, कभी से हिजुर गई राहत कभी कभी से गई राहत कभी कभी बदला है यु रंग हजर दि गई राहत कभ कवि सेजर दि गई राहत कवि नपिएको भए शिवको गुनगान कहाँ हुन्थ्यो र विष नपिएको भए शिवको गुणगान कहाँ हुन्थ्यो र गली गलीमा भेटिने भए ऊ भगवान् कहाँ हुन्थ्यो र पहिले त केवल काठ न थियो चोट खायो र त अचानो भयो पहिले त केवल काठ न थियो चोट खायो र त अचानो भयो चोटै नखाए अचानोको पहिचान कहाँ हुन्थ्यो र वा पहिले त केवल काठ न थियो चोट खायो र त अचानो भयो चोटै नखाए अचानोको पहिचान कहाँ हुन्थ्यो र भन्सन मायाको बाटोमा काँडा बिछेको हुन्छ अरे भन्सन मायाको बाटोमा काँडा बिछेको हुन्छ अरे सजिलो भए पिरती त्यति महान् कहाँ हुन्थ्यो र विष नपिएको भए शिवको गुणगान कहाँ हुन्थ्यो र नगर घृणा पत्थरलाई कति कठोर छ त्यो भने नगर घृणा पत्थरलाई कति कठोर छ त्यो भने कमलो भए त माटो बन्थ्यो चट्टान कहाँ हुन्थ्यो र विष नपिएको भए शिवको गुणगान कहाँ हुन्थ्यो र शहीदहरूले ज्यानको माया गरेर बसेको भए शहीदहरूले ज्यानको माया गरेर बसेको भए राष्ट्र निर्माणमा उनीहरूको योगदान कहाँ हुन्थ्यो र विष नपिएको भए शिवको गुणगान कहाँ हुन्थ्यो र गली गलीमा भेटिने भए ऊ भगवान् कहाँ हुन्थ्यो र सोपगाची तिन जापाका गजलकार विवाद सापकोटाज्यूको यो अत्यन्तै सुन्दर गजलद्वारा काफियाको रात्रिकालीन बसाईमा पुनः स्वागत गर्दछु अब फेरि म अर्को गजलतर्फ नै लाग्न चाहे यो गजल गोर्खा घर भई हाल अबुधाबीमा रहनुभएका पूर्णजीको उहाँको गजलका शेरहरू यसरी बग्छन् कोला हलका उजाड बस्ती सहर जस्तै थियो अरे कोला हल्का उजाड बस्ती सहर जस्तै थियो अरे उस्तै चापमा मनका वेग रहर जस्तै थियो अरे हल्लाबीच पिल्सिएका सम्झौताका शब्दहरू हल्लाबीच पिल्सिएका सम्झौताका शब्दहरू बनावटी खामाभित्र खबर जस्तै थियो अरे उस्तै चापमा मनका वेग रहर जस्तै थियो अरे उस्तै चोटले पछारेका मनका सम्वेगहरू पनि उस्तै चोटले पछाडेका मनका सम्वेगहरू पनि मिलनविहीन नदी काती बगर जस्तै थियो अरे कोला हल्का उजाड बस्ती सहर जस्तै थियो अरे आँसु लुकाई परेलीमा हाँसो लुकाई हाँस्छु भन्नु आँसु लुकाई परेलीमा हाँसो लुकाई हाँस्छु भन्नु गन्तव्यको यात्राविहीन सफर जस्तै थियो अरे उस्तै चापमा मनका बेग रहर जस्तै थियो अरे चोइटिएको मुटुले नै कम्पन गर्न छाडेपछि चोइटिएको मुटुले नै कम्पन गर्न छाडेपछि उृदयमा त्यसको एउटा असर जस्तै थियो अरे कोला हल्का उजाड बस्ती सहर जस्तै थियो अरे उस्तै चापमा मनका वेग रहर जस्तै थियो अरे पूर्णजीको यो सुन्दर गजल पश्चात म फेरि अर्को गजल वाचन गर्न गइरहेको छु यो गजल रहेको छ राकम कर्णाली दैलेखका स्रष्टा नवराज कठारज्यूको उहाँ हाल मुम्बाइमा हुनुहुन्छ उहाँको गजल यसरी भएको छ आँखाकाई नानीहरू झारिदिने लहर आउँछन् आँखाकाई नानीहरू झारिदिने लहर आउँछन् यो जीवनै ओझेलमा पारिदिने लहर आउँछन् बोझ हुँदैछु यो धरतीमा बिरहका गीत गाएर बोझ हुँदैछु यो धरतीमा विरहका गीत गाएर बसाइ पनि स्वर्गतिर सारिदिने लहराउँछन् यो जीवनै ओझेलमा पारिदिने लहराउँछन् गन्तव्य यो छुट्या बेला दैवले नि कुट्या बेला गन्तव्य हो छुटिया बेला दैवले नि कुट्या बेला मनभित्रका उत्साहलाई मारिदिने लहराउँछन् यो जीवनै ओझेलमा पारिदिने लहराउँछन् गर्नु के नै सकुला र हरेस खाइबस्नु बाहेक गर्नु के नै सकुला र हरेस खाइबस्न बाहेक खुसीहरू साफ समुद्र तारिदिने लहर आउँछन् आँखाकाई नानीहरू झारिदिने लहराउँछन् शैतान बनि आउन थाले आफन्त लुस् मलाई शैतान बनी आउन थाले आफन्तै लुस् न मलाई आफ्नै घरको दैलो पनि बारिदिने लहर आउँछन् आँखाकाई नानीहरू झारिदिने लहर आउँछन् यो जीवनै ओजेलमा पारिदिने लहर आउँछन् अब फेरि म अर्को गजल वाचन गर्न गइरहेको छु झापाका सष्टा मौसम बराल जिउको यो गजल यसरी सुरु हुन्छ समयको निधारमा पहिलोचोटि थकान भेटिएको छ समयको निधारमा पहिलोचोटि थकान भेटिएको छ पाइतालाका चिराहरूमा स्वाभिमान भेटिएको छ आउनुहोस् महाशयहरू यो शोक सभामा आउनुहोस् महाशयहरू यो शोक सभामा न्यायालय पछाडि सत्यको चिहान भेटिएको छ समयको निधारमा पहिलोचोटि चाँ। उज्यालो छ उज्यालो छ सबैको सा साथ अध्ययारोमा आफ्नै छाया बेइमान भेटिएको छ समयको निधारमा पहिलोचोटि गर अब कसलाई पुज्ने हो निर्णय अब कसलाई पुज्ने हो बेस्यालयमा तिम्रो भगवान भेटिएको छ समयको निधारमा पहिलोचोटि थकान भेटिएको छ पाइतालाका चिराहरूमा स्वाभिमान भेटिएको छ <गणियो> मौसमजीको यो सुन्दर गजल वाचन गरेर सुनाइसके अब भने कार्यक्रम काफ्यामा एउटा छोटो व्यापारिक विश्रामको बेला भएको छ रेडियो झापा एक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 नोबेल हस्पिटल विराटनगर साथ ही दैनिक सेवा में उपलब्ध डाक्टर डाक्टर शिखर कटेल एमबीबीएस एमडी फिजिशियन गोपा कैम बाट डाक्टर दीपक घिमिमीएस एमडी वरिष्ठ छाला रोग विशेषज्ञ रार्डजोनी नसा रोग तथा बाल रोग विशेषज्ञ डाक्टर पर दैनिक सेवा उपलब्ध जेसिस फोन पांच पांच पांच पांच दिन डिजिटल एक्सरे नोट नाम गरेको समय बीते समय गई आज यो दिन मेंजूर हाई मैं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 हाम्रा उपलब्ध सेवाहरू फ्रेन्च सिफन साडी इन्डियन साडी इन्डियन साडी साथै लेटकली अनारकली फेन्सी तथा बुटिक कुर्ता सलवारेडिमेड तथा बुटिक ब्लाउज केटा केटीहरूका लागि लेह्गा चुन्नी सेरवानी ढाकाको दौरा सुरुवात मटक्कली अनारकली <laughs> याद रहोस् वृतामनमा सत्ताइस वर्षको सफलता पछि अब दमकमा पनि सिल्गुडी र जोगमुनि भन्दा सस्तो मूल्यमा होलसेल मूल्यमा कुद्रा बिक्री ग्राहकले डिजाइनको अर्डर गर्न सक्ने साथै सिलाईको पनि व्यवस्था भएको थप जानकारीका लागि पशुपति साडी सेन्टर दमक एघार थाना रोड गिमिरे मार्केट सञ्चालक अनिल बिहानी मोबाइल अन्ठानब्बे दुई चार शून्य शून्य चौरात्तर र अन्ठानब्बे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 सिधै पूर्व रेडियो झापा भएको तेस्रो तलामा छ पख तिमी त्यहाँ जाँदा छुकिन पनि सक्छौ उक्त भवनको पछाडि पछि एउटा सिँढी रहेको छ त्यो सिँढीबाट सिधै तिमी तेस्रो तल्लामा गयौ भने च्याक्कै सहारा डेन्टल हस्पिटलमा पुग्छौ अनि त्यहाँको सम्पर्क नम्बर छैन सम्पर्क नम्बर पनि देऊ न छ नि टिपट शून्य अनि मोबाइल नम्बर अन्ठानब्बे नोट बच्चाहरूलाई नयाँ प्रविधिबाट ब्रस गर्न सिकाइन्छ साथै बच्चाहरूलाई ब्रस ती नरम पाखुराहरू पनि कडा ती नरम पाखुराहरू पनि कडा हुनेछन् सिमानामा हाम्रा सन्ततिहरू खडा हुनेछन् बा आमाले यही सोची जन्माएथे र हुर्काए थिए बामाले यही सोची जन्माएथे र हुर्काए थिए छोराछोरीहरू देश खे ठुला बडा ती नरम पाखुराहरू पनि कडा हुनेछन् मलाई दिनुहोस् तपाईँका दलका झन्डाहरू मलाई दिनुहोस् तपाईँका दलका झन्डाहरू यी नाङ्गाहरूका शरीरमा कपडा हुनेछन् आहा मलाई दिनुहोस् तपाईँका दलका झन्डाहरू यी नाङ्गाहरूका शरीरमा कपडा हुनेछन् नआइजरी पानी पिउन मेरो आँगनीमा नआइजचरी पानी पिउन मेरो आँगनीमा शत्रुका रगतले भरिएका घडा हुनेछन् ती नरम पाखुराहरू पनि कडा हुनेछन् यो रहस्यको सैन्य केन्द्रभित्र अशक्तहरू नै यो रहस्यको सैन्य केन्द्रभित्र अशक्तहरू नै ढाल र खुकुरीसँग खेल्दै तगडा छन्, ती नरम पाखुराहरू पनि कडा छन्, सिमानामा हाम्रा सन्ततिहरू खडा छन् चामठ नगरपालिका झापाका चा, स्रष्टा रहस्य विक्रम चिमरियाजीको यो सुन्दर गजलद्वारा काफियाको यो बसाइमा पुनः स्वागत गर्दछु तपाईँ अहिले रेडियो झापा एक सय दशमलव सात मेगाको तरङ्गमा तपाईँकै कथा व्यथा र हृदयका आवाजलाई गजलद्वारा स्वर भरिएको कार्यक्रम काफियाको साथमा हुनुहुन्छ रहस्यजीको यो गजल पश्चात म फेरि अर्को गजल वाषण गर्न गइरहेको छु यो गजल रहेको छ रविनी स्पर्पर्छज्यूको फुल देखाएर काँडामा हिँडाउँदो रहेछ फुल देखाएर काँडामा हिँडाउँदो रहेछ समयले यसरी पनि झुक्क्याउँदो रहेछ मुस्कुराइरहने बानी त्यसै बसेको होइन मुस्कुराइरहने बानी त्यसै बसेको होइन जिन्दगीले जिउने कला सिकाउँदो रहेछ फुल देखाएर काँडामा हिँडाउँदो रहेछ ओठहरू जतिसुकै झुट्टा किन नहुन् ओठहरू जतिसुकै झुट्टा किरा नहुन् आँखाले वास्तविकता बताउँदो पाखुरामा विश्वास गर हत्केलामा होइन पाखुरामा विश्वास गर हत्केलामा होइन कर्मले स्वत तकजिर बनाउँदो रहेछ फुल देखाएर काँडामा हिँडाउँदो रहेछ समयले यसरी पनि झुक्क्याउँदो रहेछ स्रष्टा रविनेश कृष्ठजी जो अहिले इटहरीमा बसोबास गर्दै गर्नुभएको छ उहाँको यो सुन्दर गजल वाचन गरेर सुनाइसके यो सुन्दर गजल पछि भने हामी काफियाको अन्तिम चरणतिर आइपुगेका छौँ हामीसँग अब एउटा तपाईँकी गजल र अर्को कोसेली गजल रहेको छ अबको पालोमा दमक तेरा झापाको स्रष्टा रोदन सन्तोष निरौलाजीको गजल वाचन गर्न गइरहेको छु उहाँको गजल यसरी सुरु हुन्छ म देखिरहेछु तिम्रो दिलमा प्यार देखिरहेछु म देखिरहेछु तिम्रो दिलमा प्यार देखिरहेछु मात्र मेरो लागि बनाएको संसार देखिरहेछु देशमा यसरी भयावह सिर्जना हुनुमा देशमा यसरी भयावह सिर्जना हुनुमा दुष्टहरूको षड्यन्त्र लगातार देखिरहेछु म देखिरहेछु तिम्रो दिलमा प्यार देखिरहेछु गरिबको अनगिन्ती शोकहरूमा पनि गरिबको अनगिन्ती शोकहरूमा पनि फेरि गर्दैछन् समयले प्रहार देखिरहेछु म देखिरहेछु तिम्रो दिलमा प्यार देखिरहेछु अस्मिता लुटिनुमा बिचरी नारीको दोष छैन अस्मिता लुटिनुमा बिचरी नारीको दोष छैन अचानक आक्रमणमा प्रतिकार देखिरहेछु मात्र मेरो लागि बनाएको संसार देखिरहेछु शान्ति खोज्न गएको बुद्ध उतै उतै हराए शान्ति खोज्न गएका बुद्ध उतै उतै हराए सबै गर्छन् अशान्तिको व्यापार देखिरहेछु म देखिरहेछु तिम्रो दिलमा प्यार देखिरहेछु मात्र मेरो लागि बनाएको संसार देखिरहेछु रोदनजीको यो सुन्दर गजल वाचन गरेर सुनाइसकेँ हामी आजको बसाइको अन्तिमतिर आइपुगेका छौँ अबको पालमा एउटा कोसेली गजल पस्कन तपाईँसँग अनुमति मागे यो कोसेली गजल गजलकार बुध राणाज्यूको चल्दैछ जिन्दगी नाम गजल सङ्ग्रहमा समेत छ प्रस्तुत छ उहाँको यो मिठो गजल नसोदा मान्छे कि म म मूर्ति पनि जिउँदो छु नसोदा मान्छे कि म म मूर्ति पनि जिउँदो छु जसरी हुन्छ नि जिउनु छ भनी जिउँदछु छ मेरो बिन्ती कि बाधा नहाला गिन्तीमा छ मेरो बिन्ती कि बाधा नहाला गिन्तीमा तुहेका सपनाका सन्तति बनी जिउँदो छु जसरी हुन्छ नि जिउनु छ भनी जिउँदो छु हिउँको चिसोमा पल्केको भए मर्थ्यो कि हिउँको चिसोमा पल्केको भए मर्थ्यो कि बनेर आगाको ज्वालाको धनी जिउँदो छु जसरी हुन्छ नि जिउनु छ भने जिउँदछु फुलमा पल्टिए म हुन्थेँ चिर निद्रामा फुलमा पल्टिए म हुन्थेँ चिर निद्रामा सहेर सिउँढियो नाग पनि जिउँदो छु जसरी हुन्छ नि जिउनु छ भने जिउँदो छु मदेखि दिक्क भएको छ सधैँ नियति थियो मदेखि दिक्क भएको छ सधैँ नियति त्यो चितामा जल्छु म रात अनि जिउँदो छु जसरी हुन्छ जिउनु छ भनी छु, कालले हार नमानेर कठै के गर्ला कालले हार नमानेर कठै के गर्ला जहरको प्याला म पिउँछु र पनि जिउँदो छु नसोध मान्छे कि म त मूर्ति पनि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 वा काफिया रेडियो झापालाई खोजेर फ्रेन्ड रिक्वेस्ट पठाउन सक्नुहुन्छ तपाईँसँग भएका गजलहरू हाम्रो इमेलमा वा फेसबुक एकाउन्टको टाइम वा म्यासेज बक्समा पठाउनुभयो भने हामी पक्कै पनि वाचन गर्ने नै छौँ अथवा हाम्रो रेडियोको पेज डब्लु डब्लु डब्लु डट फेसबुक लाइक गरेर त्यहाँ पनि आफ्ना गजलहरू पठाउन सक्नुहुन्छ अर्को हप्ता यही समयमा भेट्ने बाचा गर्दै एउटा साङ्गीतिक गजल छोडेर बिदा हुनुपर्ने बेला भइसकेको छ यो बसाइबाट बिदा दिनुहोस् प्राविधिक मित्र आशाको साथमा म विकासलाई पनि तपाईँहरूको साथा शुभ रहोस् गजलमय बनोस् शुभरात्रि कि yeah. के सि